चा, चा, निश्चित गीत संगीत रंग पार रेडियो उ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 तपाईँ हामीलाई रेडियो एकानब्बे दशमलव छ मेगा अर्थ इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियोभिजन डट कम डट एनपी अनि हाम्रो पात्र रेडियो रेडियोभिजन सर्च गरेर संसारको जुनसुकै कुनामा रहेर एकै सास सुनिरहनु भएको छ तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने पनि तपाईँले विभिन्न माध्यमबाट डाउनलोड गरेर सुन्न सक्नुहुन्छ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 जस अन्तर्गत विगत केही श्रृङ्खला अघिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौ अर्थको आज दसौँ श्रृंखलाको वाचन हो कार्यक्रम स्पर्षमा साहित्यकार सानु शर्माको उपन्यास अर्थको दसौँ श्रृंखलाको वाचन अब शुरू हुन्छ डाक्टर सा लोभेर मैले त तँलाई भनेकै छैन क्या त त्यही हो पागल डाक्टर भन्छन् नि जो देश विदेशबाट कत्रो कत्रो अफर आउँदा पनि दुर्गमै धर्ना कसेर बसिरहन्छ डाक्टर जयन्तजी क्या त अप्रत्याशित रूपमा त्यो नाम सुनेर मलाई पानी सर्कियो म गिलास टेबलमा राखेर खोक्न थालेँ त्यो नाम मेरो लागि अपरिचित थिएन किनकि डाक्टर जैन साँच्चैमा एउटा प्रख्यात व्यक्तित्व थियो तर त्यति बेला आशीको मुखबाट त्यो नाम सुनेर किनकिन मेरो दिमाग र शरीर दुवै झन्झनायो एउटै नाम तर कति फरक व्यक्तित्व र बानी बेहोरा कहाँ मेरो जैन हरेक कक्षा चोरेर तानुन गरेर उक्लने कहाँ त्यो डाक्टर त्यत्रो बुद्धिजीवी जसका लेक्चरहरू औषधि विज्ञानको क्षेत्रमै तहल्का मचाउने हुन्थे कहाँ मेरो जैन कोमल मधुर कहाँ त्यो कठोर ठस्के कहाँ मेरो बोलेर नथाक्ने जैन कहाँ एक एक अक्षर अङ्कलेर नापेर बोल्ने त्यो डाक्टर मलाई रानी खर्काको त्यो एक क्षण याद आयो जब मैले उसलाई भनेको थिएँ कति बोल्छौ तिमी जैन मेरो बामालाई सधैँ धेरै बोल्छे भनेर गाली गर्नुहुन्छ तर तिमी बोलेको सुनेर त यस्तो लाग्छ मलाई कि म त सात जन्ममा पनि तिमीले बोले जति बोलेर सिद्ध्याउँदिनँ थाक्ता पनि थाक्तेनौ बोलेर तिमीसँग हुँदा मात्र त हो नि अरू बेला त म कहाँ बोल्छु र मम्मी त मलाई सधैँ घुस भनेर गाली गर्नुहुन्छ तर थाहा छैन तिमीसँग हुँदा मलाई के हुन्छ अरू बेला सोच्न पनि नसक्ने कुरामा तिम्रो अगाडि भनिदिन सक्छु थाहा छैन किन मलाई त लाग्छ कुनै दिन तिमी भन्दा टाढा भयो भने बोल्न बन नै बिर्सन्छु सायद उसले भनेको थियो त्यस्तो पनि हुन्छ कि क्या मैले उसको खिल्ली उडाउँदै हाँसेर भनेको थिएँ के थाहा ऊ हाँस्न सकेको थिएन जिया, हा आर्य अलरा आसी मलाई झकझकाउँदै जग मेरो पिठो सुमसुमाइरहेकी थिएँ म ठिक छु मैले आफूलाई सम्हाल्ने कोसिस गर्दै भने। रोयो कि त उसले मेरो अगाडि बस्दै सोधी रोए कि याद कति बेला आँसु बनेर मेरो आँखाबाट छोचल्कियो मैले थाहै पाइनँ आँसुको आँखामा हेर्नबाट बस्दै मैले भने पागल हो कि क्या म बिना काममा रुने सर्केको देखिन मैले आँसु पुसेँ म त डराएँ पनि एकैछिन बिना काममा साँच्चै भनेको तेरो अनुहारमा एउटा विचित्र भावुदाएको जस्तो लाग्यो मलाई अचानकै म त आशी प्लेज एसे मेरो दिमाग ठेगानमा छैन जनताले के के सुनाएर मेरो घुमेको दिमागलाई अझै घुमाइदिएस् मैले दिक्क मान्दै भने किन के भयो र उसले उत्सुक हुँदै सोधेँ मैले उसलाई अतुलको बारेमा सविस्तार सुनाएँ अब के त्यो बजिया सधैँ यहीँ बस्छ उसले सबै सुनेर भनि अन्त कहाँ जान्छ त सहरमा यत्र सम्पन्न दिदी भिनाजु हुँदाहुँदै एक्लै भौतारिनँ अरू त कोही छँदा पनि छैनन् उसको परिवारको नाउँमा बाबुबाजेको बच्चे खुचेको जग्गा जमिन नारायणघाटतिर छक्यारे अमेरिका फर्कने एउटा सम्भावना हो तर अब त त्यो पनि देख्थिन यहाँ कार्यालयमा त अतुलको रडाको छँदैछ उहाँ घरमा मनिषाले अर्कै नाटक सुरु गरेकी छ के गरौँ के नगरौँ बुझ्नै सकिरहेकी छैन अब फेरि के गरेँ मनिषाले बिहे गर्छ अरे वाट उसले अविश्वासपूर्वक भने तँलाई त यस्तो भइरहेछ सुनेर अब सोच मलाई कस्तो भयो होला सुनेर बौलाउनु त बौलाउनु आँटिन त्यो तँ हुँदाहुँदै पढाइ नै नसकी उमेरै नपुगेँ कसरी बिहे गर्छ अरे त्यसले कोसँग गर्छ अरे कहाँ गर्छु अरे उसले आक्रोशपूर्ण स्वरमा भने म के भनौँ जहाँसम्म म हुँदाहुँदै बिहे गर्ने कुरा छ त्यो कुनै समस्या होइन मेरो लागि किनकि मलाई थाहा छ मलाई कुरेर बस्यो भने उसको कहिले विवाह हुँदैन मैले उदास स्वरमा भने किनकि मेरो हातमा विवाहको रेखा नै छैन पहिलेदेखि यतिका जिम्मेवारी बोकेर बसेँ म कसरी सक्छु अरू जिम्मेवारीको बोझ थप्न मेरो सोचाइमा समर्पण वृणाको सम्बन्धको कुनै औचित्य नै हुँदैन तर म त पहिल्यै कृष्णकान्तको परिवारमा समर्पित भएर विभाजित भएर बाँडिएकी छु सबैमा अब अरू कसैलाई दिनको लागि के छ र मसँग त्यसैले मेरो विवाहको कुरा छोड उमेरको कुरा पनि के गर्नु मभन्दा केवल एकै वर्ष सानी हो अनि बाइस तिस वर्ष नपुग्ने उमेर होइन विवाहका लागि पढाइ पनि डिप्लोमा सकिहाल्यो स्वास्नी मान्छे यति पढ्नु पनि कम कुरा होइन नेपालमा हुन त म चाहन्थेँ कि उसले मास्टरसम्म गरेर कहीँ काममा लागोस् केही वर्ष तर खै र जहाँसम्म कोसँग गर्ने भन्ने प्रश्न छ तेरो त्यसको उत्तरमा मलाई केवल यति थाहा छ कि केटा उसको साथीको दाई हो रे कुनै कहाँ हो इन्जिनियर छ अरे जब कुनै समस्या नै छैन भने त किन दिमाग घुमाइरहेकी छस् त यसरी अचानक हिजो मात्र आएर उसले सुनाइकी पर्सि उनीहरू हेर्न आउँदैछन् अनि उनीहरू चाहन्छन् कि विवाह माघभित्रै होस् विवाह हो खेल त होइन नि भाउ छँदै छैनन् आमाको हालत त्यस्तो छ अनि म मलाई के थाहा छ र यो सबको बारेमा के गर्न सक्छु म यति सर्ट नोटिसमा माने उनीहरूले यो सब बुझ्दैनन् किनकि उनीहरू बाहिरका मान्छे तर मनिषाले त बुझ्नुपर्छ नि मेरो स्वर नचाँदा नचाहँदै पनि तितो भयो आशुले हात बढाएर मेरो हात समाते अनि कोमल स्वरमा भनी सुक्खा बालुवा निचोरेर पानीको अपेक्षा रा। किन राख्छस् तँ मनिषाले बुझ्ने भए यसै गर्थिर उसले आमाको ठाउँमा भए कि तेरो लिहाज नगरेर आफ्नो निर्णय सुनाउन आउन सक्ने उसले अरू त जे पनि गर्न सक्छ त्यसैले त अनाहक चिन्ता नगरे कसरी चिन्ता नगरौँ बालो छोडेर गएको दिनदेखि सधैँ यही चिन्तामा रहेँ कि कहीँ बाको कमी महसुस गर्ने त होइन यिनीहरूले बा हुनुभएको सायद हाम्रो जिन्दगी बेटर हुने थियो म भन्दिनँ कि म भन्दिनँ कि म सक्षम छु बाघको कमी पुरा गर्न तर तर पनि आसै मैले कोसिस त गरेकै हुँ कि मैले जति नै बाघको कमी महसुस गरे पनि कमसेकम मेरी बहिनीहरूले भौतिक चिजहरूको लागि बाघको कमी महसुस नगरौँ यही डरले कहिल्यै केही भन्न सकिनँ कहीँ यो नसोचुन् उनीहरूले कि बा नभएकाले दिदीको कुरा सुन्नु परिरहेछ चाहे चा। जत्रो जस्तो सुकै गल्ती गरेर भन्छे बिहेको कुरा गर्न पर्से मान्छेहरू आउँदैछन् कस्ता हुन् के हुन् केही थाहा छैन लाग्छ म सफल हुनै सकिनँ मैले बालाई दिएको बाचा पुरा गर्नै सकिनँ सायद मैले उनीहरूको राम्रो रेखदेख गर्नै सकिनँ मैले खाँतर स्वरमा भने त्यसैले त उनीहरू आज पनि मभन्दा त्यति पर उभिएका छन् तटस्थ खुल गई सिर्वे शाने सिर्वे आया। इस तो मा बात बन दिदी बन के बनते दीदी बन पकिन केवल केयरटेकर भं कृष्णकांत को परिवार को तर सदस्य होना सकिन उनको परिवार को मेरे आंखा में टन्ना आंसू भर मैं टाउ को झुकाएर आंसू के पागलले जस्तो नचाहिने कुराले मन दुखाए कि उसले सकभर आफ्नो आँसु रोक्न खोज्दै मेरो हातलाई सस्नेह हा सुमसुम्याउँदै भने जति तैँले गरेकी छस् नि त्यति त तेरो ते बात जीवितै ते भए पनि गर्न सक्नुहुन्थेन सायद उनीहरूको लागि जिहा देख्नु नदेख्नु उनीहरूको कुरा हो मान्नु नमान्नु उनीहरूको मर्जी तर सत्य यहीँ हो कि जति इमान्दारी र निष्ठापूर्वक तैँले उनीहरूको भविष्य बनाउन प्रयत्न गरिरहेस् नि त्यति अरू कसैले किन गर्नै सक्दैन त्यसैले मन दुखाउन छोड केटा हेरेर घर परिवार बुझेर उसले जे भन्छ त्यही गरिदिए जसरी जीवनका त्यत्रा कठिन क्षणहरूमा अडिग रहेर पुरा गर्दै आइस परिवारको अभिभाव र काँधमा बोकेर दयासम्म आइपुगिस् त्यसको तुलनामा यो त के हो र अहिले नगरे पनि बिहे त गर्नैपर्छ सोच अनि केटा छान्ने झन्झटबाट मुक्त भइस म केही बोलिनँ केटा कहाँको रहेछ नि यहीँ घर छ अरे प्रभाकर सिक्दैन कहीँ तारानाथ सिगदेलसँग कुनै रिलेसन त छैन त्यसको उसले मेरो कुरामा बिचैमा काटेर उत्सुक हुँदै सोधे रिलेसन के नि उसैको कान्छो छोरो तँ चिन्छेस उनीहरूलाई यो तारानाथ कहीँ अख्तियारमा काम गर्थे अनि यिनको जेठो छोरो आर्मीमा छ भने चिन्न त त्यस्तै हो जान्न चाहिँ जान्दछु उसले भने त्यही हुन् मैले भने त्यसो सबै चिन्ता छोडेर बिहेको तयारी गर अरू बेला जे गरे पनि यो पटक मनिषाले गल्ती गरेकी छैन तँ कसरी भन्न सक्सिस के थाहा छ तँलाई उनीहरूको बारेमा म यसरी भन्न सक्छु खुसके कि त्यही तारानाथको छोरासँग कुनै दिन मेरो मामा मेरो विवाह गरिदिन चाहनुहुन्थ्यो हुन त उनीहरू त्यति सम्पन्न त छैनन् तर बुढाको जुन छवि छ समाजमा त्यसले मेरो मामा खुब प्रभावित हुनुहुन्छ तर हामीहरू पाण्डे भएकोले उनीहरूले नै मानेनन् सायद विवाहको लागि यो प्रभाकर भन्नेलाई मैले देखेको पनि छु राम्रो त त्यति छैन तर जहाँसम्म मैले सुनेको छु ऊ पनि बाउजस्ती छ अरे राम्रो बानी बेहोरा र असल चरित्रको थाहा छैन उसले कसरी मन परायो मनिषालाई तर तैँले भनेको र मैले चिनेको परिवार एउटै हो सम्झी, भने सम्झी त मनिषाको चिन्ताबाट मुक्त भइस हे ईश्वर तैँले भनेको जस्तै होस् मैले हात जोड्दै भने अवश्य हुन्छ जिया जसको लागि त जस्तो निष्ठावान मान्छेले प्रार्थना गर्छ उसको कुभलो र नराम्रो कसरी हुनसक्छ उसको स्वर अवरुद्ध भयो आश नाउ गिव मी अग एंड कंग्रेचुलेट मी प्रबली उसके उठे आंसू पुस्ते भैं अगि बढ़े उस हिड़देदी भं भने आसी हर हरेक ईच्छा पूरा होन् ईश्वर ने करें ये खुशी भित्रोस् कि तेरो जीवनमा तँले कामना गर्ने कुनै चिज नै बाँकी नरहोस् अनि जहाँसम्म त्यो ठस्केको कुरा छ मलाई थाहा छ तेरो सङ्गतले उसले पनि मुस्कुराउन जान्नेछ बोल्न सिक्नेछ आशे मलाई विश्वास छ तेरो जीवनमा सधैँ सबै सही हुनेछ केही गलत हुने छैन मलाई तेरो विश्वासमाथि विश्वास छ उसले दृढ स्वरमा भनिन् त्यसपछि मैले मनुष्यसँग केही भनिनँ तोकेको दिन प्रभाकरको परिवार घर आएँ म यही सोचेर डराइरहेथेँ कि प्रभाकरको परिवारसँग कसरी र के भनेर कुरा गर्छु भनेर तर मेरो डर त्यसबेला मिथ्या साबित भयो जब आदेश सर र अदिति म्यामले त्यहाँ उपस्थित भएर जबकि मैले उहाँहरूलाई बोलाएकी पनि थिइनँ भन्नुभयो म कार्यालयमा जियाको हाकिम भए पनि हामीले जियाको परिवारलाई आफ्नो परिवारभन्दा अलग कहिल्यै मानेनौँ आज जियाको जी बुबा जीवित हुनुभएको भए यो सबै औपचारिकता उहाँले पुरा गर्नुहुने थियो म उहाँको ठाउँ लिन त सक्दिनँ तर पनि कोसिस गर्नेछु कि तपाईँहरूले सम्झिएको र यो बच्चीले बाबुको कमी महसुस नगरोस् उहाँले मनिषाको टाउकोमा हात राखिदिनु भयो मनिषा उहाँको काँधमा टाउको अड्याएर रोइदिए म त्यहाँ बस्नै सकिनँ तारानाथ त यति प्रभावित भए कि कुरै छोडौँ प्रभाकर मलाई एकदमै सोभ्य र सभ्य लाग्यो दाजुभाउजू पनि बेसै थिए बहिनी त मनिषाको साथी नै भइहाले जे होस् अब म अलि निश्चिन्त भएँ उनीहरू बिहे तुरुन्तै गर्न चाहन्थेँ कारण थियो सिक्देल्ने बजेको अन्धविश्वास उहाँको ज्योतिषीले यो माघ महिनाभित्र प्रभाकरको बिहे नभए अर्को सात वर्ष विवाह गर्न नमिल्ने चेतावनी दिएको थियो जसले अरूले माने पनि नमाने पनि प्रभाकरको आमाले एकदमै विश्वासका साथ मान्नुहुन्थ्यो त्यसैले यो विवाह माघमै हुन जरुरी थियो र माघ आउन केही दिन मात्र बाँकी थियो म त छोटो समयको कारण अन्कनै रहेकी थिएँ तर तारानाथले नै अघि सरेर भन्नुभयो कि एकदमै छोटो समयमा विवाह सम्पन्न हुने भएकोले यो काम कुरो छिन्ने कुरालाई झमेला नबनाउनु नै बेस होला हामी दिन हेराएर परिवारका साथ आएर मनिषालाई टिको टालो गरेर जान्छौँ त्यसपछि तपाईँ सोझै विवाहको तयारी होला, यसरी समय पनि बच्छ र दोहोरो भोजको चिन्ता गर्नु पर्दैन अँ विवाहको लागि भने अलिक बढी नै मान्छे जम्मा हुन्छन् होला त्यही पनि म कोसिस त गर्छु कम गर्ने तर त्यसको तपाई चिन्ता नगर्नु सामै बुझ्छौँ विवाह जस्तो कार्यमा मानिस जम्मा भइहाल्छन् नि त्यो कुनै ठुलो कुरा होइन अतिथि म्यामले भन्नुभयो त्यसो भए पक्का भयो खालि दिन जुराएर हामी खबर गर्छौँ अनि अरूहरू त कुरा त बसेर सल्सल्लाह गर्दै जाउँला तारानाथ ने दिन उन्नी चिया खाएर गई सके मैं आदर्शर अदिति मैमस माफी दे बने। यो खाली कुरा शुरूआत मेसिल मैं तपायस कहीं भंसकला मैं माफ होला, तर करवाद आफ्नोहरूको लागि केही गर्दा कसैले पनि धन्यवादको अपेक्षा राख्दैन जियाकान्त तिमीले जे सोचेर नबोलाए पनि हाम्रो कर्तव्य हो तिम्रो परिवारको साथ हुनु त्यसैले माफी मागेर आफूलाई हलुको नबनाऊ बरु आइन्दा ख्याल राख कि जीवनको कुनै पनि मोडमा तिमी एक्लो छैनौ हामी सदा तिम्रो साथमा छौँ हति तिमी कोमल स्वरमा भन्नुभयो अनि म यहीँ सोचिरहेँ यति फराकिलो मन अरू कसैको पनि हुनसक्छ यो संसारमा एक हप्ता बित्ता नबित्दै सिग्देल परिवार आएर मनुष्यलाई टिको टालो गरेर गए प्रपर इन्गेजमेन्ट नभएकोले होला मनिषा अलि खिन्न देखिन्थे तर बाँकीहरू सबै दङ्ग थिए दिन त्यसै हाँसो खुसीमै बित्यो त्यो राति म कामबाट चाँडै फर्केँ हामी सबैले खानासँगै खायौँ मनिषा अलि अन्कनाइरहेकी थिए तर फेरि उसले हिम्मत गरेरै भनी दिए मलाई तँसँग के भन्नु छ के कुरा मनिषा भन्न मैले कोमल स्वरमा भने मनिषाले मितातिर हेरि आँखा आँखामा उनीहरू बिचकै इसारा भयो अनि मनिषाले भने दे इन्गेजमेन्टमा जे भयो भयो तर मेरो विवाह चाहिँ गतिलोसँग गराइदिए प्लिज के मतलब मेरो सारा शरीर चिसियो उसको कुरा सुनेर लुगा पट्याइरहेकी माने लुगा पट्याउन छोडेर अविश्वासपूर्वक मनिषालाई हेर्न थाले उनीहरूले त औपचारिकता बस भनिदिए साधारण टिको टालोको लागि तर यदि तैँले चाहेको भए तँ के एउटा सानो भोजको व्यवस्था पनि गर्न सक्थिन र उनीहरूको इष्टमित्रको लागि म मनिषा मेरो स्वर मात्र होइन शरीर पनि थरथर आयो मैले सोचे थिएँ तँ आफ्नै हिसाबले सबै गर्नेछस् तर अब विवाहको लागि त्यस्तो नगरिदे प्लिज आखिर एकैपटक विवाह गर्छन् मान्छेले जीवनमा त्यो पनि धुमधामसँग भएन भने के अनि त त्यति गर्न नसक्ने पनि छैनस् भन्न के खोजेको हो तैँले मैले अधीर हुँदै सोधेँ मैले भन्न खोजेको यही हो कि मेरो मन राख्न नभए पनि आफ्नै इज्जत राख्न भए पनि उसले अलि अन्कनाउँदै पनि त्यो सबै चिज जुन अचेल प्राय सबैले विवाहमा दिन्छन् दिएर पार्टी इज्जत राख्ने खालको दिएर रा, बिहे जस्तै गरेर मेरो बिहे गराइदिए ताकि कसैले यो भन्न नसकोस् कि बाबु थिएनन् त्यसैले दिदीले झारा टारिदिए मेरो स्वरथर्थ आयो आँखामा आँसु आउन तत्पर भयो तर मैले मन कडा गरेर सोधेँ यो सबै चिजमा के के पर्न आउँछ तँलाई थाहा छँदैछ नि तर पनि दिएँ त मसँगै सोचेस भने म तँसँग घरबार माग्दिनँ तर तैँले कमसेकम अरु चलन चल्तीको विवाहमा दिइने सामानहरूको साथमा कम्प्युटर र मोटरसाइकल अनि प्रभाकरको परिवारलाई अलिक गतिलोसँग सबै चिज दिएर मेरो विवाह गरिदियोस् भने मेरो पनि इज्जत रहन्छ त्यो घरमा मनिषा इज्जत सामानले दिलाउँदैन त्यो त मान्छेको स्वभाव उसको चरित्रले दिलाउँछ तर पनि तैँले नभनेकै भए पनि मैले सकेको म दिन्छु नै आखिर तिमीहरूकै लागि त हो यो सब मैले गरिरहेको तर मनिषा कम्प्युटर बाइक यो सब यत्रा चिजहरूका लागि पैसा कहाँबाट आउँछ घरको लागि लिएको ऋण अनि किन तँ आफ्नो लागि त्यति महँगो गाडी किन्न सक्छेस तर मेरो लागि मेरो विवाहको लागि खर्च गर्नलाई तँसँग पैसा छैन उसले रुन्चे स्वरमा भने मनिषा मले आहत छोरमा भने गाडी मेरो व्यक्तिगत कहाँ हो र त्यो त अर्थले दिएको हो मेरो आँखामा विवस्थावश आँसुझरी हो मसँग भए म चाहन्न होला कि म तेरो हरेक इच्छा पूरा गरौँ कसरी तैँले सोचेस् कि तेरो लागि त हामीभन्दा बरू हेमा आन्टी र दिलबहादुर अङ्कल आफ्ना छन् त्यसैले त उनीहरूको लागि जति पनि पैसा खर्च गर्न सक्छेस् अङ्कलको अपरेसनको लागि चाहे जति पैसा जुटाउन सक्छेस् जयपुरदेखि अङ्कलको लागि नक्कली खुट्टा मगाउन हजारौँ रुपियाँ खर्च गर्न सक्छेस तर हाम्रो आवश्यकताको लागि तँसँग कहिले पैसा हुँदैन उसले रुँदै भनी दिए आज बल्ल मैले बा नहुनुको फरक बुझेँ आज उहाँ हुनुभएको भए मैले केही भन्नै पर्थेन उहाँले नै सबै मनिष्याको कुरा पुरा हुनै पाएन छेउमा उभिन पुगेकी मानिको हात उठ्यो र थप्पडको रूपमा मनिष्याको गालामा ठोकियो मनिषा चोट लागेको गालामा हात राखेर अविश्वासपूर्ण स्वरमा कराई मानी बाको कुरा गरिरहेकी छस् त मनिषाको ठिक सामने, कमरमा हात राखेर उभिएकी मनिषाभन्दा लगभग तिन चार इन्च अग्ले दुब्ले पातली, माने च्याटी त त्यो बाको कुरा गरिरहेकी छिस् जसले हामीलाई एउटा अर्थपूर्ण नामसम्म दिन सक्नु भएन त्यो त उपकारमान नौ वर्षकै जियाको जसले हाम्रो नामाकरण गरिदिए नत्र भए त माइली साइले काहीँले कान्छी भनेर बोलाएकी सुनेर गर्थ्यो हाम्रो सारा जीवन हिम्मत कसरी भयो तेरो दिदसँग त्यसरी कुरा गर्ने मलाई नभए पनि तँलाई त याद छ बा हुँदाको दिनहरू त्यहाँदेखि यहाँसम्म हामीलाई ल्याइपुर्याउन दिल्लीजी जति गरी त्यसको लागि कृतज्ञ हुन छोडेर तँ यो कसरी भन्न सक्छस् कि बा भएको भाय भए तेरो लागि के गर्नुहुन्थ्यो र के गर्नुहुन्थेन के गरेकी छैन दिदी हाम्रो लागि कहिले सोचिरहेकी छस् यदि दिदी नभएकी भए कहाँ हुन्थ्यौँ हामी यो त उसको हिम्मत उसको पौरख र उसको आत्मविश्वासको कमाल हो कि आज तेरो बिहे एउटा सुशिक्षित सभ्रान्त घरमा एउटा सभ्य इन्जिनियरसँग हुँदैछ नत्र भए कुनै कारणको चौकीदार वा पिउनसँग बाँधिएर गर्व गर्नु पर्थ्यो तैँले मैले आफ्नो भाग्यमाथि या फेरि बहुलाई कि आमाको फाइदा उठाएर कसैले लगेर बोर्डर कटाएर रह, बेचेर आउँथ्यो हामीलाई कहिले कल्पना गरेकी छस् यो सपको माने मनिषाको स्वर थरथरायो थर मनिषाको कुराले नै स्तब्ध भयो कि म हलचल नगरी मानिलाई हेरिरहेँ फागलामा तँ म जस्ता स्वार्थी कृतज्ञ बहिनीहरू अनि त्यति सानो उमेर कहिले झुकिएर पनि जियाको ठाउँमा आफूलाई राखेर हेरेकी छस् के गर्थिस् तँ भए के तेरो संरक्षणमा पनि यस्तै हुन्थ्यो हाम्रो जिन्दगी मनी छ तैँले त भनिस् तिलाई कि हामीभन्दा दिलबहादुर अङ्कल र हेमा आन्टी आफ्ना छन् उसको लागि अब म तँलाई सोध्छु तँ छातीमा हात राखेर रा भन् तैँले कति आफ्नो देखेकी छस् तिलाई दे अहिले कुनै पल यस्तो छ तेरो जीवनमा जब तैँले दिएको पीडा दिको एक्लोपन र उसको व्यवस्था महसुस गरेकी छस् त्यो दिन रात एक गरेर रा ज्यान मारेर कामको पछि दौडिरहँदा कुनै पल यस्तो छ जब तैँले यो महसुस गरेकी छस् कि तेरो अलिकति सहयोगले दिको बोझ कम हुनेछ कुनै क्षण यस्तो छ जब तैँले दिको छेउमा गएर बसेर यो भनेकी छस् कि दि त कति थाकेकी छस् आ एकै आराम गर तेरो काम म सघाइदिन्छु मनिषा आफ्नो मानको लागि केवल हक जगाउनु माग्नु र लिनु मात्रै होइन मान्न र महसुस गर्न पनि सक्नुपर्छ कति फरक छ तेरो र दिको मेरमा एक वर्ष त हो नि फेरि किन यो घरको जिम्मेवारी दिको मात्रै छ तेरो किन छैन बस चुप मानि मैले अवश्य भएर भने त चुप लाग यो पटक ऊ मसँगै जङ्गी यो सब गल्ती तेरो हो किन तैँले यति छुट दिस् यिनीहरूलाई कि यिनीहरू तेरो अपमान गर्न सकुन् केही नभनेर हाम्रा उचित अनुचित हरेक माग पुरा गरेर हामीहरूकै चिन्तामा हरेक पल आफूलाई जोतिरहनु नै तेरो गल्ती भयो कहिलेकाहीँ त यहीँ सोध्छु कि बाको ठाउँमा तँ मर्नु पर्ने मानि यसपटक मिता कराई अनि बल्ल हामीलाई हाम्रो औकात थाहा थियो अनि सायद तेरो महत्त्व पनि अनि सायद यसरी नै सुख पाउँथिस् तैँले पनि ऊ त्यहाँबाट निस्की पछाडी हामी स्तब्ध एकअर्कालाई हेर्न पनि डराउँदै टाउको झुकाएर बसिरह्यौँ त्यसपछि म कसिएर विवाहको तयारीमा लागेँ मसँग तिन साढे लाख रुपियाँ त थियो तर मनिषाले जे भने जे मागे त्यसलाई त्यसपछि मलाई लागिरहेको थिएन कि त्यति पैसा काफी हुन्छ मनिषाले इच्छा जस्तो विवाहको लागि विवाह तिन हप्तापछि तोकिएको थियो तर तयारी देखेर लाग्थ्यो कि विवाह पर्सि नै हुँदैछ हुन त यो तयारीमा मैले टाउको दुखाउनै परेको थिएन किनकि की स्वयं अतिथि म्याम सम्पूर्ण लिस्ट बनाएर यो यो र यो यो गर्ने भनेर उज्यालो भएदेखि यतै आएर बसिदिनुहुन्थ्यो दौडधुपको लागि हेमा आन्टी देलबहादुर अङ्कल आशी अनुपमा दिदी मात्र नभएर उहाँको सहारामा सहारा पाइरहेका दिदीबहिनी समेत लागिपरेका थिए कहाँ त म आफूलाई अँ र एक्लो ठानेर हर्पल डराइरहन्थेँ अनि कहाँ मेरो मद्दतको लागि यत्तिका हातहरू तत्पर थिए भने कहाँ एक्लो थिए म आधुनिक श्रोताहरू रेडियोभिजन एकानब्बे दशमलव छ मै गार्जको तरङ्गमा यति कार्यक्रम स्पर्श सुनिरहनु भएको छ कार्यक्रम स्पर्शमा हामी साहित्यकार सानो शर्माको उपन्यास अर्थको दशौं श्रृङ्खलाको वाचन गरिरहेका छौँ तपाईँ यसअघिका उपन्यास अर्थका श्रृङ्खलाहरू साथै कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न चाहनुहुन्छ भने चा हाम्रो फेसबुक पेज रेडियो रेडियोभिजन कार्यक्रम स्पर्शमा राखेका लिङ्कहरूमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ सँगै सुन्न पनि सक्नुहुनेछ त्यसै गरी तपाईँ नेपाली अडियो बुक एन्ड्रोइड एप्लिकेशन मार्फत रेडियोभिजन कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न सक्नुहुनेछ तपाईँले हाम्रो फेसबुक पेज रेडियोभिजन कार्यक्रम स्पर्शमा मेसेज गर्नुभयो भने पनि सम्पूर्ण श्रृङ्खलाहरू तपाईँले प्राप्त गर्न सक्नुहुनेछ यो सबको बिचमा आदेश शर्मालाई अस्ट्रेलिया जानुपर्ने भयो अचानकै तर जानुभन्दा अघि उहाँले भन्नुभयो जियाकान्त मलाई थाहा छ यति तिमी कति प्रेसरमा छौ तर म तिमी बाहेक अरू कसैमाथि भरोसा गर्न सक्दिनँ त्यसैले सकेसम्म अतुलको जिम्मा कुनै महत्त्वपूर्ण काम नछोड्नु अदितिको कारणले म उसलाई यहाँ झेल्न बाध्य छु तर त्यो मान्छेको मलाई पटक विश्वास लाग्दैन उत्तमजीलाई मसँगै लिएर जाँदैछु त्यसैले पनि तिम्रो जिम्मेवारी अझै बढ्छ तिमीले पहिले पनि सम्हालेकी छौ र मलाई विश्वास छ यो पटक पनि सम्हाल्ने छौ जहाँसम्म विवाहको कुरा छ म कोसिस गर्नेछु समयमा आइपुग्ने तर यदि आइपुग्न सकिनँ भने पनि अदिति त छँदैछन् पैसाको कुनै चिन्ता नगर्नु मैले विष्णुजी एकाउन्टेन्टलाई भनिदिएको छु चाहियो जति लिएर चलाउनु अनि सोचे यो सोचेर नहिचकिचाउनु कि यो कुनै सहयोग हो यो तिमीले पाउने सुविधा हो जिया जुन बिस्तारै बिस्तारै तिम्रो तलबबाटै काटिनेछ म केही बोलिनँ तर मलाई थाहा कि त्यो सुविधा मेरो लागि मात्रै थियो तर म यसरी कति र कहिलेसम्म सुविधाको नवमा अर्थबाट फाइदा उठाइरहन सक्छु घरको लागि त मैले लिएँ त्यहाँबाट पैसा तर यसपटक मैले त्यहाँबाट एक पैसा नलिने अठुट गरेँ अतिथि म्यामले पनि पैसा दिन खोज्नुभयो तर यसपटक उहाँकोले ऋण्ने भनेर दिन खोज्दा पनि मैले त्यो लिन मानेन भनिदिएँ मसँग मा छ अलिअलि पैसा यसले काम चलाउने कोसिस गर्छु तर यदि पुगेन भने म कहाँ जान्छु र त्यसबेला त म्याम तपाईँले भन्नै पर्दैन म मा आफै मागेर लिनेछु त्यसपछि उहाँले केही भन्नु भएन तर आँसीसँग मैले झुटो बोल्न सकिनँ यति पैसाले नपुगेँ के गर्छु म मैले चिन्तित हुँदै उसँग भने मसँग लिएर चला उसले ढोक्कासँग भने तँ कोसँग माग्न जान्छुस् नि आमासँग कि मामासँग खबरदार उसले मलाई आँखा तर्दै भने पक्कै माग्ने सम्झेकी छस् कि के हौ मलाई तैँले जति धेरै कमाउन नसके पनि पैसा त म पनि कमाउँछु नि अनि खर्च मेरो केही छँदै छैन लुगाफाटो उताबाट आमाले बनाएर पठाइदिनुहुन्छ अरू अरू सामानको लागि तँलाई छात छँदैछ माइजूले एक पैसा झिक्न दिनुहुन्न मलाई त योसम्म थाहा छैन कि म कति तल पाउँछु किनकि हरेक महिना मामाको एकाउन्टेन्टले सिधै मेरो ब्याङ्क खातामा पैसा राखिदिन्छ ए मनिषाको विवाह पक्का भएपछि गएर खाता चेक गरेकी थिएँ तँ दुई चार लाखको चिन्ता नगर अब दस बिस लाखकै कुरा हो भने त छुट्टै कुरा तेरो पनि त दुई महिनापछि विवाह हुँदैछ नि तँलाई त्यो पैसा चाहिँदैन र मेरो बिहेमा मेरो आमा दाजु मामा हुँदाहुँदै मा आफ्नो पैसा खर्च गर्छु कि क्या पागल उसले अचानक गम्भीर हुँदै भने खर्ची गर्नुपर्ने भए पनि जिया यति मेर। ते मेरो तेरो आवश्यकता महत्त्वपूर्ण छ मेरो के म फागुनमा नगरेर असारमा बिहे गरौँला पहिले त आफ्नो काम त चला मेरो आँखा मासु मैले मा कसेर उसको हात समातेर भने धन्यवाद मसँग भएको पैसाले पुगेन भने अनि बल्ल म तँसँग लिन्छु अनि अर्को कुरा तँ उसको गहनाको लागि पैसा खर्च नगर त्यो म किन्छु मेरो तर्फबाट गिफ्ट त्यत्रो महँगो गिफ्ट अह सेम अन्य झिया उसले तिरस्कारपूर्ण स्वरमा भने तेरो र मेरो बिचमा यो सस्तो महँगो कहाँबाट आयो तैँले माने पनि नमाने पनि तेरा बहिनीहरूलाई मैले बहिनी नै मानेको छु त्यसैले आइन्दा यो सब भनेर आफूलाई माइन्डिट मलाई होइन अपमानित नगर सरी यु बेटर बी उसले भनेपछि म बोल्न सकिनँ विवाहको तयारी चलि नै रह्यो मानी मनिष्यासँग मात्रै होइन मसँग मा पनि खुलेर बोलेकी थिइनँ र साँच्चै भन्ने हो भने हामी नै उसँग बोल्न डराइरहेका थियौँ हेमा आन्टी नै एकजना यस्तो हुनुहुन्थ्यो जोसँग ऊ राम्ररी कुरा गर्थे आमा सधैँ उस्तै हुनुहुन्थ्यो उहाँको लागि दिन के रात के खुसी के दुःख के सबै एक समान थियो तर जानु दङ्ग घरको चहल देखेर शनिवार मैं प्रभाकर घर में प्रभा बोलाकी थी मैं उसकी थी तर मैं उसाला लपिंग करना जाना प्रोग्राम बनाएक थी क्योंकि ते एटा दिन थे जब मलिक समय निथे शनिवार बिहान जब हमी सामान लिस्ट बनाई रखा हेमा आंटी ने लिया एवं पो को हम सामान आन्टी हो मैले उत्सुक स्वरमा भने खोलेर हेर्न पता चलिहाल्छ नि आन्टीले मोहक मुस्कानका साथ भन्नुभयो मिताले त्यो कागजको पोको आफ्नो काखमा राखेर खोले त्यसमा भएको पैसाको बिटा देखेर मिताको मात्र होइन हाम्रो पनि मुख खुलेको खुले भयो के हो आन्टी यो मैले आफूलाई सम्हाल्दै भने कहाँबाट आयो यत्रो धेरै पैसा कबीरले पठाएको दुवैबाट पता नै कोपो हो आएको थियो कविरले दिलकै हातमा दिनु भनेको रहेछ अस्तिदेखि फोन गरेर बोलाइरहेको थियो हिजो साँझ बल्ल टाइम निकालेर दिल गएको थियो कविरले अलिअलि सामानको साथमा रुपियाँ पनि पठाएको रहेछ मैले त गरेको पनि छैन तर दिलले बताउँथ्यो आठ लाख रुपियाँ छ अरे तर आन्टी यो पैसा राम्ररी ब्याङ्कमा नराखेर रा यहाँ किन ल्याउनु त मिताले सोधी बात सुनिल्यो यसको आन्टीले मलाई लक्ष्य गर्दै भन्नुभयो यहाँ घरमा सादीको तयारी भइरहेछ अब रुपैयाँको जरुरत घरमा हुन्छ कि ब्याङ्कमा मलाई हन्टीको जवाब थाहा थियो त्यसैले पनि मलाई कुनै आश्चर्य लागेन तर मिता तरम र मनिषाले आश्चर्यपूर्वक एकअर्कालाई हेरे आखिरमा मनिषाले भने थाहा छैन कबीर दाईले के कामको लागि पठाएको पैसा हो यो जमिन कुन्दनले बेचेर खायो भनेको सुनेदेखि नै चैन छैन बेचरालाई त्यसैले जमिन खोजेर बैना गरिरहनको लागि भनेको छ भन्छ कि एकैपटक धेरै रुपियाँ पठाउन मिल्दैन त्यसैले मान्छे हेरेर रुपियाँ पठाउँदै गर्छु बाबाले जमिन खरिदिराख्नु आन्टी यो पैसा लगेर राख्नुहोस् मनिषाले पैसा उहाँलाई थुमाउन खोज्दै भनी कवीरदाले कति दुःख गरेर उहाँदेखि जग्गा किन्न पठाएको यो पैसा लड़की दिमाग त ठिकनमा छ तेरो यहाँ मेरो बच्चीको सादी जरुरी छ कि जमिन मेरो लागे एकबारको सादी मेरो बच्चीको इच्छाअनुसार भइजाओस् त्यसपछि सोचौँला जमिनको बारेमा आन्टीको स्वरमा यति आफ्नोपन र अधिकार थियो कि मनिषाले केही भन्नै सकिन केवल आँखामा भरिएको आँसु लुकाउन टाउको झुकाइदियो जिया चियाको ट्रे बोकेर आइपुगेकी मानी भने चुप लाग्न सकिनँ उसले मिता र मनिषालाई हेर्दै भने आन्टी यहाँ त हजार खर्च भएको पनि कण्ठे हिसाब जोडेर बसेका हुन्छन् मान्छेहरू तपाईँ त लाखौँ लिएर आउनुभएको छ लेखपट र साँचीको लागि साथमा केही ल्याउनु भएको छ कि छैन जिया बेटा के भन्दैछ यो छुट्टीले आन्टीले अखमकाउँदै मसँग सोध्नुभयो मतलब के हो यसको बातको अनि फेरि मानीलाई लक्ष्य गर्दै पुनः भन्नुभयो छुड्की आफ्नो उमेर जस्तै सानो सानो बात गर्न सिक लम्बाई जस्तै ठुलो ठुलो होइन कुनै कुनै बेला त यसको बातै समझमा आउँदैन मेरो के गर्नु आन्टी ठुला ठुला मान्छेले साना साना, साना कुरा पनि नबुझिदिएपछि सानाहरूलाई ठुलो कुरा गर्न बाध्य हुनै पर्दो रहेछ मानीले चियाको ट्रिया हाम्रो सामु राख्दै पनि लसो न बात अहिले मलाई तेरो पहेले बुझ्ने फुर्सद छैन छुड्के त्यसैले म तसँग पछि बात गर्छु अहिले त मलाई सावित्रीको औषधीहरू ल्याएर दे म उसलाई उता घरमा लिएर जान्छु यहाँ तिमीहरूको आफ्नै कुनै ठिकन छैन खाना मैले सबैलाई उतै बनाउँदैछु तिमीहरू यहाँ कुनै झमेला नगर अनि लड़की उहाँले मनिषाको टाउकोमा हात राख्दै भन्नुभयो खुसी खुसी बस अब दिन नै कति बाँकी छ र सादीको लागि यसरी मुख लट्काएर नयाँ जीवनको सुरुवात गरिन्छ बेटा त कुनै कुरालाई लिएर परेसान नहो हामी सब छँदैछौँ नि त बस खुशी और उत्साह का साथ नया जीवन को सुरू बात कर हमी सब को दुआ तसंगे रहने हमेशा पच्ची पनी उहां ते पच्ची कतिको समझौता वहाँ तो पैसा फिर्ता लगन राजी हो मैं लाख भी मसँग पर्याप्त पैसा छ भनेर तर उहाँले सुन्नै चाहनु भएन म एकदमै कराएपछि भन्नुभयो ठिक छ तँसँग रुपियाँ छ नै भने पनि यो रुपियाँ राख सादीको घर हो के पत्ता चल्छ कहाँ के जरुरत पर्छ सादी सकिन दे बच्चीलाई खुसी मनले बिदा हुन दे त्यसपछि पनि रुपियाँ बच्यो भने अङ्कलसँगै गएर जमिन खोजेर तैँले नै बैना दिएर आइजो त्यसपछि उहाँ आमाको औषधी लिएर जानुभयो जानुको हातसम्म मात्र निस्कनु भयो हामीलाई विशेष गरी मनिषा र सामान्य हुन निकै बेर लाग्यो खाना खाने बेलासम्म हामीले अरू अरू कामको साथै विवाहमा निम्त्याउने मान्छेहरूको लिस्ट पनि बनायौँ खाना खानको लागि उता हेमा आन्टीकोमा जान ठिक्क परेको बेला आसी आइपुगी अनि अधिकारपूर्ण स्वरमा भनी म पनि खाना यहीँ खान्छु हाम्रो लागि उता खाना पाकेको छ भनेको सुनेर उसले दङ्ग पर्दै भने झन् आन्टीले बनाएको खाना नपाएको त थुप्रै दिन पो भयो अनि ऊ हामीभन्दा पहिल्यै उता पुगी त्यो दिन पहिलोपटक मनिषा र मिता नहै चिच्याइकन गए अभी कुछ नखरा नगरी बड़ो अपनत्व को साथ सबसंग घुलना खाए मैं आपने टाउ को बाुंगो भोज हटे महसूस करे तर आंसू नबनी रहना सक जिया आज घाम पश्चिम बाटा झुल्केबल मेकर शांत छज एघार बजे प्रभाकर आईपुगो हमी तैयार भारत तर्खर करना पीछे उसने मसंग सोदो कह जाने हो रजूर ने तो भूँ भेन मैं तोचे थे कि घरमें कहीं सर सलाह करना को लगी तर हो मैं हाँसन खोजते मरू दिन तीन फुर्सद में होना तो मैं सोचे आज सब जान ग पर्ने सामान सपिंग हे भगवान तो जी बोरिंग तो मैं अरुण केसमा थे लेडिजर को सपिंग होस को कुराटे मज ती सपिंग करना चाहन्थे तई सगे हो तई को च्वाइस ठा हो मेरूला सपिंग उसले मलाई र मसँगै बसेकी मनिषालाई पालै पालो हेऱ्यो अनि भन्यो मेरो लागि किन मैले मनिषालाई पहिल्यै भनिसकेको छु मेरो लागि केही गर्न पर्दैन म त्यसो भनेर कहाँ हुन्छ र यो त रिवाज हो कहाँ म तपाईँलाई रित्तो हात रित्तो हात कहाँ उसले मेरो कुरा काट्दै भन्यो जियाकान्ताको परिवारसँग जोडिने जुन सौभाग्य मैले पाएको छु त्योभन्दा ठुलो म अर्को के माग्न र लिन सक्छु तपाईँसँग प्रभाकहरू हुन त हजुर मभन्दा उमेरमा सानै या मसँगैको हुनुहुन्छ होला तर पनि म सम्मान र सम्मानको हिसाबले हजुरलाई दिज्यू भन्दैछु दिज्यू मलाई हजुररको आशीर्वाद बाहेक शुभेच्छा बाहेक अरु केही चाहिँदैन तर प्रभाकर मैले भन्न खोजेँ तर उसले मेरो कुरै नसुनिकन भन्यो फेरि पनि हजुर मलाई केही दिनै चाहनुहुन्छ भने चा आफ्नो खुबी र सद्गुरूहरूबाट अलिकति मनिषालाई दिनुहोला म आजीवन आभारी हुनेछु म अगाडि आफ्नो आँसु देखाउन चाहन्नथेँ तर लाख कोसिस गरेर पनि मैले आफ्नो आँखा ओभानो राख्न सकिनँ तर प्रभाकर यसरी कहीँ बिहे हुन्छ र मेरो घरको पहिलो बिहे हो यो बा हुनुभएको भए बाए, आमाको हालत ठिक भए त सायद कुरै अर्को हुन्थ्यो तर अब त जे गर्नु छ मैले नि गर्नु छ जबकि यस्तो व्यवहारको बारेमा मेरो ज्ञान शून्य छ म त्यो सबै चिज नछुटाइ गर्न चाहन्छु जुन हरेक विवाहमा गरिन्छ प्रभाकर मनिष्याको र मेरो उमेरमा खासै अन्तर नभए पनि मैले बहिनीभन्दा बढी छोरीको रूपमा हेरेको छु अब तपाईँ नै भन्नुहोस् कि कहीँ कसैले आफ्नो छोरीलाई विदा गर्दा ऋतु हात देज्यू म हजुरको कुरा काटिरहेको छु त्यसको लागि मलाई माफ गर्नुहोला तर विवाहमा त थुप्रै चिज हुन्छन् दिनको लागि आफ्नोपन एकअर्काप्रति आदर र आफन्तहरूको थुप्रै आशीर्वाद बस मलाई यति भए पुग्छ अनि मेरो आफन्तहरूको लागि एउटा गतिलो भोज जसको लागि म नाइ भन्दिनँ बाँकी मेरो घरमा आवश्यकताको सबै चिज छँदैछ विश्वास गर्नुहोस् यदि मनिषाले त्यहाँ गएर यहाँको केही मिस गरिन् भने त्यो हुनेछ हजुरको आफ्नो पनि स्नेह र साथ तर त्यसको लागि पनि बालुवाटार र बानेश्वर कुनै टाढा त छैन ऊ स्वच्छ भावले मुस्कुरायो अनि म केवल यही सोचिरहेँ कि मेरी मनिषाको भाग्य यति नै बलियो छ जहाँ प्रभाकर जस्तो जीवनसाथीको साथ लेखिएको छ एक एक दिन गर्दै बिहेको दिन पनि आइपुग्यो मैले आदेशरको अनुपस्थितिमा घरमा समय दिनै सकिनँ तर पनि मलाई कुनै चिन्ता थिएन मेरो उपस्थिति बिना नै हेमा आन्टी अदिति म्याम अनुपमा अतिथि मिलेर सारा चिज सम्हालिरहेका थिए आशित कुम्लो कटेर कसेर त्यहीँ बस्न आएकी थिए हेमा आन्टी पनि यतै हुनुहुन्थ्यो कार्यालयमा पनि सबैले बारम्बार सोद्धथे केही छ कि हामीले गर्न सक्ने जियाकान्त अप्ठ्यारो नमानिकन भन्नुहोला अन्नकुमार सिंहले कार्ड बाँड्ने जिम्मा लिएको थियो जबरजस्ती जीवनासरले केटरिङको व्यवस्था मिलाउनु भएको थियो विवाहको अघिल्लो दिन अर्थमा एउटा समाचारले हामी सबैको ध्यान तान्यो त्यो डाकद्वारा आएको एउटा चिठी थियो जसमा दुईवटा फोटोग्राफसहित एउटा युवती जो विधवाथ थिए उसको आफ्नो देवरसँग अनैतिक सम्बन्ध भएको र परिवारलाई सबै थाहा हुँदाहुँदै युवतीले कमाएर ल्याएको पैसाको लोभमा चुप्ब लागेर बसेको उल्लेख गरिनुको साथै युवती अलि सदिग्ध चरित्रको भएकी जसको कारणले समाजमा गलत प्रभाव पर्ने भएकोले यस्ता कुराहरू प्रकाशमा आउनुपर्ने र गल्ती गर्नेहरूले सजाय पाउनुपर्ने कुरा लेखिएको थियो लेख्नेले सत्यताको बारेमा जोड दिँदै आफू जहाँ पनि उपस्थित भएर प्रमाणसहित खबरको पुष्टि गर्न सक्ने कुरा पनि उल्लेख गरेको थियो के गर्ने जियाकान्त जीवनसारले सोध्नुभयो कस्तो के गर्ने तपाईँलाई त थाहा छँदैछ कि आदेश सरको खबरहरूलाई अर्थमा ठाउँ दिएर महत्त्वपूर्ण बन्न दिने मान्यता कहिल्यै रहेन मलाई पनि लाग्छ कि यस्ता अज्ञात स्रोतबाट प्राप्त हुने खबरहरू केही मात्रामा सही र महत्त्वपूर्ण भए पनि धेरैजसोमा सत्यताभन्दा पूर्वाग्रह र शत्रुता हुन्छ फेरि यस किसिमका खबरहरू मैले जीवनाथ सरको हातमा भएको चिठीतिर औलाउँदै भने एकदमै व्यक्तिगत कुरालाई लिएर हुने भएकोले कहिलेकाहीँ यसले असुविधापूर्व मोड पनि लिन सक्छ आखिर चरित्र हत्या सानोतिनो कुरा त होइन स्वाभिमानी मान्छेहरूको लागि तर पनि यस्ता खबरहरूले समाजको भलो गर्छ भने त अरू अरू पत्रिकाहरूले पनि त छापेकै हुन्छन् वेदान्त मिश्रजीले अन्कनाउँदै भन्नुभयो